प्रस्तुतिको एकल कविता वाचन नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अक्षुत घिमिरेको स्वागत छ हामी एकल कविता वाचनमा हरेक शनिबार राति सवा नौ बजे एकजना कविका साथ आउने गर्छौं आज मसँग चितवन गराउनुभएका कवि कृष्ण विश्वकर्मा हुनुहुन्छ उहाँको भोगको लय कविता संग्रह प्रकाशित भइसकेको छ आज हामी कृष्ण विश्वकर्माका कविता सुन्दै वहाँसँग कुराकानी गर्छौं चितौन में जन्मूतवन नर हज रो समयदी तेरह वर्ष देखी यूएई बस्धाबी में कार्यरत होई महीना को लगी में विदा में आने वाको रर्क संभवत ये सुनी रहता तैं अबुधाबी बाजर तभी हाई हमी तैयार अल कविता वाचन कविताक सुरू करूँ हमी कविता अम कविता सङ्ख्यात्मक हिसाबले त्यस्तै एक एक सय पचासको हारिमा लेख्यो होला सर लामा छोटा कस्ता कवितामा बड़ी कलम चल्छ मेरा अहिलेसम्म चाहिँ अलि लामा कविताहरूमा बसे मैले कलम चलाएको छु छोटा कविताहरू पछिल्लो चरणमा चाहिँ अलि लेखेको छु तर सङ्ग्रहमा सङ्ग्रहित कविताहरू चाहिँ लामा खालका बढी छन् लामा खालका छन् एउटा कविता सुनेरै पो कुराकानी अगाडि बढाउनु पर्ला जस्तो लाग्यो मलाई हुन्छ सर म एउटा यो प्रारम्भकै कविता सुनाउँछु शीर्षक के छ यो पहिलो कविता भ्यागुताको गीत भन्ने छ यसैलाई म वाचन गर्न चाहन्छु कुनै घुमनाम कुवाको भूमिगत टोणकोमा ट्वार ट्वार ट्वार ट्वार एउटा त्� विभीषित भ्यागुता विदीर्ण विरहकली रहन्छ यस्तो लाग्छ द्रविहुत वा यसैको आँसु हो जसरी मन्दिरमा घण्टाले स्तुत निनाद घन्काउँछ जसरी पूजा कोठामा शङ्खले आस्थाका शंखनाथ फैलाउँछ जसरी डाक्टर डेले हिपहप ऱ्याप बेट्सहरूमा तताउँछन् दर्शक हो त्यसरी नै आकण्ठ उन्मुक्त गाउनै सक्दैनन् आफ्नै गीत निरीह भ्यागुताहरूक स्वयं हुन्छन् सम्भारकर्ता निशंश सर्पले गस्तीमा पठाइरहने जासुसी जिब्रूहरू श्यामश्वेत वस्त्र धारण गरी स्थिर रहने भद्र बगुल्लाका धारी लुणहरू सुन ए महामयम हो सुन खती अतिकै उद्गम विन्दु हो चेका स्वर लहरी स्मरण गर्दै भ्यागुताका ट्वार कतै भरभराउँद आगोको गति लियो भने कतै अरिंगालको भुनभुन सिक्यो भने कतै सुनामीको उग्र आकार लियो भने तिम्रा अदूर दृष्टिले स्थापित भीमकायक कान्लाहरू नाग्नेछन् निमिषमै खण्डहरू गीतहरू सधैँ प्रेमिल हुँदैनन् विरहका मात्रै पनि हुँदैनन् जसरी मुखार विन्दमा झुण्डी रहयो गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ जसरी दासत्व ललाकारे र ब्रह्माण्डमा गुन्जिरह्यो बफ्यालो सोल्जर इन द हार्ट अफ अमेरिका हो त्यसरी नै नवयुगका नव झलकमानहरू नवयुगका नव बर्लीहरू सारङ्गी र गिटारका फ्युजनमा गाउन सक्छन् पुन भ्याक्को ट्वार ट्वारमा युगान्त गीत बडा मिठो कवि कृष्ण विश्वकर्मा उहाँले अंग्रेजी साहित्यमा स्नातक गर्नुभएको हो नेपालमा हुँदा पढाउनुहुन्थ्यो र तेह्र वर्षदेखि युए बस्दै हुनुहुन्छ कविता लेख्न उता गएपछि सिक्नुभयो कि यहीँ हुँदै लेख्नुहुन्थ्यो मैले विद्यार्थी कालदेखि नै कविता चाहिँ लेखेको हुन्छ म कक्षा आठमा पढ्दाखेरि एउटा वार्षिकसम्म कविता प्रतियोगिता भएको थियो त्यहाँ चाहिँ पहिला शीर्षक दिएको थियो सगरमाथा नामको शीर्षक थियो त्यो सगरमाथा शीर्षकमा मैले कविता लेख्दाखेरि म प्रथम भएको थिएँ र त्यहाँबाट मैले चाहिँ कविताप्रतिको एउटा मोह जाग्यो त्यतिखेर अलिकति कविताहरू आलाकाचाहरू हुन्थे बिम्ब उपमा प्रतीकहरूलाई अब संयोजन गर्न गाह्रो हुन्थ्यो औपचारिक लेखन चाहिँ कविताको औपचारिक लेखन अध्ययन पश्चात चाहिँ मैले प्रवासमा गएपछि गएपछि सुरु सम्झिनुहुन्छ कहिलेतिर थियो त्यस त्यो चाहिँ जस्तो अहिले आठ कक्षम भने जस्तै उता गएपछि लेखेको सुरु सुरुको कविताहरू कहिलेतिर थियो हजुर सम्भवतः मैले टु थाउजन्ड इलेभेनमा चाहिँ पहिलो एउटा कविता लेखेँको सङ्गतले फुरो कि यतिकै आयो त्यो एउटा कविता चाहिँ मैले यो फलाम पिट्ने मान्छे भन्ने शीर्षकको कविता लेखेको थिएँ मैले त्योभन्दा अगाडि चाहिँ श्रवण मुकारुङ अग्रज श्रवण मुकार कविको चाहिँ एउटा कविता सुनेको थिएँ विश्वनगरजीको बयान त्यसले त्यो कविताले मलाई धेरै गहिरो असर पारे असर पारेको थिएँ अब त्यस्तै कविता लेखेर त भएन अलिक पृथक लेख्न पऱ्यो भनेर मैले चाहिँ फलाम पिट्ने मान्छे भन्ने चाहिँ शिर्जी सम्झना छैन होला अहिले पुरै शब्दहरू त त्यो कविता मसा छन् यहाँ यो छु सुरुका दिनहरूको तपाईँको कविता एउटा सुन्नु पाइने हो त्यसो भए हजुर म त्यही कविता यहाँहरूलाई गोर्खाली पहिचानको धरोहर सिरुपाते खुकुरी तर उसको आरणको कथा अझै अज्ञात गर्भमै कैद छ करौतीका दातीमा रेत लगाउँदै ऊ बडो गर्वले भन्दै अर्जापेका हुन् रे उसैका बाजेले पृथ्वीनारायण शाहका तरवार तेजीला र धारीलाई भाथे परेर पुर्खौली पसिनाका पाइन् बलभद्र माथवरका तरवार र खुकुरीहरू उतिबेला उसका आरनहरू अल्बर्ट आइन्स्टाइनका प्रयोगशाला झैं व्यस्त थियो अहोरात देशका खाँतिर किल्ला अनि सिमानाका खाँतिर गोर्खाली सानका खाँतिर अचेल अचेल उसका आरनका रूप रंग आकार क्षेत्र बदलिएको छ विस्तारित छ कारखाना वर्कसप का उद्योग आदि नामहरूले छन् बेग्ला बेग्लै कारिगरहरू पनि चार जात छत्तीस जा वर्ण भन्दा पनि धेरै आरनका अपहेलित अवयवहरू अनि सिर्जिएका परिवर्तनहरू हाँस ओ अनि नियाल्छ आकाशे यानहरूमा चुलो अनि चौकोहरूमा मन्दिरका गजुरहरूमा आफू क्षणले चिरच्याट्ट शिर अनि पा अझै जीर्ण आरणहरू अनि जलिरहेका असंख्य अंगारहरू कथित साझा फुलबारीका चतुर अनि कुटिल हावाहरू कतै बुढो रूखो आश्रय लिएर कतै सदियौं पुरानो हलो लिएर कतै अंकित हँसिया हतौडा लिएर सबल छन् सक्षम छन् तोड्न भत्काउन लोभ्याउन फकाउन रहेका एकत्रित आरने अवयवहरू तर ऊ लोहा हो अनि फेरि ऊ फलाम पिट्ने मान्छे हो तर ऊ लोहा हो अनि फेरि ऊ फलाम पिट्ने मान्छे हो सदियौंदेखि शान्तिका खातिर नतातिएको हुन सक्छ खियाहरूको आतंकले फलामको अस्तित्व कहाँ मेटिन्छ र खियाहरूको आतंकले फलामको अस्तित्व कहाँ मेटिन र हो त्यही जीर्ण आरणहरूले अब उकल्नेछन् तेजस्वी लाभाहरू अनि बन्नेछ समुन्नत एक नयाँ साझा फूलबारी बडा मिठो कवि कृष्ण विश्वकर्माको कविता चितवनमाको घर अहिले युएई बस्दै हुनुहुन्छ र आज काठमाडौँमा हामी भेट भएर कविता सुन्दै उहाँसँग कुराकानी पनि गरिरहेका छौँ युएई बस्दाखेरिको कर्मभूमिमा रचेका कविताहरू कसरी सृजना भए औपचारिक रूपमा कसरी कवि भए जस्ता कुराहरू हामीले गऱ्यौँ कृष्णजी कविता लेखिसकेपछि कविलाई सुनाउन पाउँदाखेरि त्यो प्रतिक्रिया ठ्याक्कै शून्यहरूले लगाएको फेसको रियाक्सनबाट पनि थाहा हुन्छ भन्छन् त्यही भएर कविहरूको एउटा सर्टेन ग्रुप हुन्छ एउटा निश्चित चारजना पाँचजना छजनादेखि चार दसजना पन्ध्रजनासम्म एउटा एउटा एवड़ा कविको चाहिँ एकदमै निश्चित ग्रुप हुन्छ भित्र मनले खाएको आफ्नो के कतिपय कुरा सेयर गर्न सकिने सोध्न सकिने जे पनि भन्न सकिने तपाईँको को को हुनुहुन्छ युएमा एकदमै क्लोज ग्रुपमा चट्टो लेख्ने बित्तिकै सुनाइहाल्ने साथीहरू पाँचजना सातजनाको नाम लिन सकिन्छ हजुर हजुर एकदम सकिन्छ हो त नि कुनै पनि सिर्जना सिर्जिएको पछि सिर्जिसकेपछि कसलाई सुनाउँछु कसलाई सुनाउँछ हुन्छ किनभने त्यो सिर्जिएपछि कस्तो भयो त्यसमा कविताका त्यो सर्वाङ्ग आए आएनन् उठान बैठानस्तार के कस्तो भयो भन्ने कुरा खुल्दुरी हुन्छ जान्न मन लाग्छ आफ्ना समकक्षी साथीहरूसँग त्यसै क्रममा चा। जोडिनुभएका त्यहाँ युएमै कर्मभूमि कर्मक्षेत्र बनाएर काम गरिनुभएका टपनजिएम कवि टपनजियम अनि सुरेश प्रसाद अरियाल कान्छु त्यसपछि गएर अर्का एकजना साथी अब जनक कार्की उहाँहरू चाहिँ जनक कार्की चाहिँ मेरा चाहिँ अनुज हुन् अलि अलिक पछाडि लेभलका हुन् विशेष गरी तपन जियाम र तपाईँको सुरेश प्रसाद अरेल कान्छोसँग चाहिँ म धेरै चाहिँ इन्ट्रेक्ट भइरहन्थेँ चलिरहन्छ हजुर त्यसपछि त्यहाँ सङ्गठनहरू पनि छन् मतलब संस्थाहरू सङ्घ संस्थाहरू साहित्यिक सङ्घ कति छन् के के नामका छन् तपाईँ के केमा आबद्ध हुनुहुन्छ हजुर म जब टु थाउजन्ड युए गएँ त्यतिखेर म अत्यन्तै नेपाली त्यहाँको जनसङ्ख्या धेरै पातलो थियो एकदम कता कति औँलामा गर्न सकिन्थ्यो बिस्तारै बिस्तारै टू थाउजन्ड एटपछि जनसङ्ख्या वृद्धि हुँदै गए अब त्यहाँ भनिन्छ दलबीर सिंह बराइली घायलले युएमा चाहिँ नेपाली साहित्यको जग बसालेको भन्ने त्यहाँका आ... अग्रजले भन्नुहुन्छ त्यसपछि टू थाउजण्ड इलेभेन टुवेल्भपछि चाहिँ आबुदा दुबईमा एउटा महादेव अधिकारीको नेतृत्वमा दुबई साहित्यिक फुलबारी भन्ने स्थापना भयो त्यही समयमा यतातिर आबुधाबीमा चाहिँ एउटा सगरमाथा साहित्य मञ्च भन्ने स्थापना भयो म चाहिँ त्यतिखेर दुबईमा थिएँ महादेव अधिकारीको चाहिँ नेतृत्वमा म चाहिँ काम गर्थेँ पछि म पुनः आबुधाबी आएँ त्यसपछि यहाँ हामीले हाम्रै अब सक्रिय साथीहरूको सहयोगमा सिर्जना वाचन डबली भन्ने स्थापना गऱ्यौँ त्यो चाहिँ अहिले रा अत्यन्तै सक्रिय र सम्पूर्ण चाहिँ त्यो युवैभरि रहेका छ सर्पष्ट भएका सर्जक साथीहरूलाई समेट्ने काम गर्दै अगाडि बढिरहेका छौँ कतिजना हुनुहुन्छ सिर्जना वाचनमा तपाईँहरूको सिर्जना वाचन डबलीमा लगभग हामी पच्चिस भन्दा बेसी चाहिँ त्यहाँ सदस्य साथीहरू छौँ UAE को सबै स्टेटबाट सहभागी हुनुहुन्छ कि फरक छ हजुर त्यहाँ युएमा सातवटा जम्मा जम्मी सातवटा स्टेट छन् ती सात सातवटा लाई प्रतिनिधित्व हुने गरी त्यहाँ साथीहरू समेटेर राखिएको छ दुई दुई महिनामा कार्यक्रम गर्नुहुन्छ हजुर मलाई जानकारी छ अब फेरि कुराकानीलाई मैले थाती राखेर एउटा कवितातिर लैजान्छु दुईवटा त मैले नै तपाईँलाई यो यो भनेर भने अब तपाईँको रोजाइको एउटा सुन्छौँ हुन्छ सर म एउटा कविता भन्न चाहन्छु अर्को चाहिँ कविता छ भोकको लय यो आवरण शीर्षकमा पनि छ यही कविता सुनाउन चाहन्छु कहिलेकाहीँ म सोच्छु सोची बस्छु भोकहरू खोज्दै खोज्दै जिब्रु आस्वाद्य लय पुगेकी पुगेन होला बृथुबिनको सम्मा। बृथुबिन स्वयंले भरेकी भरेन होला संगीत भोकको लयमा तरै कतै तर यतै कतै मेरै भूगोलको सारङ्गीले भोको पेट प्रदर्शनीमा राखेर रा। भोकै लयमा रेड्दा रेड्दै पानी आन्द्रो देखाइरहेछ आँखा अगाडि अल्सरग्रस्त वृद्ध चिसो चुलो भोकको शमशान रोधी घर फुर्सदीला डाडु पन्यो जीवन्त कलाकारहरू एक तमास बजिरहने रित्ता रित्ता चिम्टा ढुंग्रो कराही टेक्चीहरू वादन मण्डलीका खपीस उस्तादहरू आउनुहोस् दर्शक वृन्द आउनुहोस् चिसो चुलुको रोधी घरमा मञ्चित भोकको एकल साँझ श्रवण गर्नुहोस यो साँझ यो साँझ चढ्दै गरेका मृगलाई नङ्र्याएर सिंह बाघले हुकार्ने भोकको गर्दन जस्तो हुँदै होइन समुद्र भेट्ने आसले दौड़िरहेका खहरेहरू झरनाहरूलाई खर्लप्पै मिलेर अझै भोकाइरहने डेभिड फल्सको भोक जस्तो पनि होइन विराजमान हुनुहोस् दर्शक दीर्घामा स्वयं रित्ता रित्ता डेक्चीक राहीले तबला मादल बजाउनेछन् पार्श संगीत भर्न स्वयं ढुंग्रो र चिम्टा बन्नेछन् बाँसुरी र मूर्चुगा बन्नेछन् र घन्काउनेछन् रंगीन साँझका अतृप्त निनादहरू रियाजले खारिएका फुर्सदी र डाडु पन्योले सुर तालसहित उभाउनेछन् भोक भोकै गहिराईबाट र पस्किनेछन् मेहरफिलभरि भोकको लय कर्कस लागि माफ गर्नुहोला कर्कस लागि माफ गर्नुहोला भूकलाई भुक सम्झेर श्रवण गर्नुहोला भर्साई भर्साई भूकै शीर्ष कविता हजुर सुनाउनु भयो कतिवटा को समावे कविता समावेश छन् तपाईँको पुस्तकभित्र यसमा एकाउन्न कडा कविताहरू चाहिँ समावेश गरेको छु सर मैले हजुर एकाउन्नवटा कविता कुन कालदेखि कुन कालसम्म लेख्नुभएको मैले टु थाउजन्ड लेखेका टु थाउजन्ड इलेभेनदेखि टु लेखेका कविताहरू यसमा चाहिँ सङ्ग्रहित छन् पुस्तक प्रकाशित भएपछि लेख्ने क्रम जारी छ हजुर त्यो अब अर्को संग्रहको लागि तयारी हुँदैछ लगभग अब तिस पैँतिस संख्यामा त तयारी छन् त्यसमा छनौट गरेर अर्को संग्रहको लागि फेरि हजुर कविता संग्रहमै किन रहर लागेको तपाईँको विधा बढी सजिलो त्यसमा भएर मैले सुरुवात साहित्यको सुरुवात गर्दा नै कविताबाट गरेँ गद्य कविताबाट गरेँ सबभन्दा सा सबैभन्दा साहित्य विधामा सबैभन्दा मलाई मनपर्ने विधा नै गद्य कविता हो बिस्तारै अब एक दुईपल्ट अझै कविता निकालौँ किनकि कविताले तपाईँको चाहिँ कुनै पनि पाठक वृन्दमा श्रोतावृन्दमा छिटो किसिमको एउटा प्रभाव पार्न सक्दो रहेछ छोटो बिदा हुनाले एकदम छोटो समयमा असर पर्ने गरी चाहिँ आफ्नो अभिव्यक्ति पनि के मुखर गर्न सकिने हुँदो रहेछ त्यसैले मलाई यो विधा साह्रै मनपर्छ अरू के केमा कलम चलाउनुहुन्छ त म विशेष गरी गजलमा पनि कविताकै हाराहारीमा मैले गजलहरू पनि लेखेको छु त्यसपछि गीतहरू पनि लेखेको छु गीत र गजल र कविता यी तिन विधामा अहिले चाहिँ मैले कलाम चलाएको छु मैले यता कता फेसबुकहरूमा हेर्दा होइन अनि यसो थाहा पाउँदा पनि तपाईँ गाउनमा चाहिँ साह्रै मिठो स्वरूपको धनी पनि हुनुहुन्छ तपाईँको अब गायन गाउनकै लागि तपाईँका शब्द तपाईँलाई कण्ठ छन् कि छैनन् चाहिँ मलाई थाहा छैन मैले अहिले अनुरोध गरेँ भने एउटा कुनै टुक्रा सुनाउन सकिन्छ त केहीको म अब एउटा मैले एउटा कविता लेखेर म आफैले कम्पोज गरेको थिएँ त्यसको त्यसको अन्तरा थोरै सम्झिने कोसिस गर्छु चन्द्रमा जै रूप फेर्ने बानी मेरो छैन अहिले ठ्याक्कै त्यसको अन्तरा मैले बिर्सेँ यो खालि यो भावको चाहिँ मैले एउटा गीत लेखेको थिएँ त्यसलाई कम्पोज पनि गरेको थिएँ टु थाउजन्ड सेभेनमा मैले यो कता कवि के अरे गीत लेखेको हुँ अहिले चाहिँ मैले ठ्याक्कै सम्झना भएन है सर ठीक है सृजना वाचन में तबह विधा में फिक्स भिक्स जे जे सुनाए भी पाइन हजर तैं समग्र साहित्य साहित्यिक विधा हमें समेतने कोशिश करा गजल सुना तैं अब मुक्तक सुना कविता सुना यी तीन विधा चाहे प्रमुख सुनने साहित्यमा नेपाली साहित्यलाई को टेवा भन्ने विषयमा चाहिँ यसो एक मिनट केही भन्नु पऱ्यो भने कसरी भन्न सकिन्छ होला तपाईँ आफू अनुभवी भएको हुनाले मैले सोध्दैछु हजुर युए अब अहिले पछिल्लो चरणमा एकदम ऊर्जाशील ढङ्गले एकदम उर्वर ढङ्गले चाहिँ उपस्थित भएको चा। छ युएमा साहित्यिक माहौल धेरै राम्रो बनेको छ हामीले दुई दुई महिनामा कार्यक्रम गरेका छौँ अर्को पनि एउटा त्यहाँ सङ्गठात्मक एउटा चाहिँ संस्था छ चा। जसलाई चाहिँ सगरमाथा साहित्य प्रतिष्ठान भनिन्छ यो सगरमाथा सा, साहित्य प्रतिष्ठान चाहिँ सृजनाबहादन डबलीभन्दा अगाडि चाहिँ स्थापना भएको संस्था हो र यी दुवै एक आपसमा एउटा सहयोगी भावना लिएर चाहिँ दुवै संस्थाहरूले त्यहाँका भएका चाहिँ साथीहरूलाई गोलबन्दी गर्ने संस्थागत ढङ्गले चाहिँ अगाडि कामहरू गर्ने सायद नेपाली साहित्यलाई अगर कसरी श्रीवृद्धि गर्न सकिन्छ भनेर सगरमाथा साहित्य प्रतिष्ठानले चाहिँ आफ्नो कार्ययोजना बनाइरहेको छ भने सृजनिर्वाचन डबलीले चाहिँ त्यहाँ युएमा भएका इन्द्रवत जीवनलाई थोरै भए पनि राहत दिने गरी अनि आफ्नो ऊर्जन सृजनशील चाहिँ अभि जुन जुन एउटा चाहिँ प्रवाह छ त्यो प्रवाहलाई चाहिँ अझै ऊर्जाशील बनाउनका लागि सृजनिर्वाचन डबलीले चाहिँ ठुलो एउटा चाहिँ प्लेटफर्म निर्माण गरिसकेको छ अर्को एउटा कविता सुनाउनुहोस् त अब हुन्छ uh, म एउटा कविता सुनाउन चाहन्छु यो थोरै प्रेमिल छ तर एउटा वर्गीय चेतसहित सहितको प्रेमिल कविता भनेर रुचाउँछु म यसलाई बेसी रूपमा कविताको शीर्षक छ तिमी बेथु म बेथुवा कुनै प्रकृति प्रेमीले वर्णन गर्न लाग्दा लाग्दै भुलेको कुनै कविले प्रिय बिम्ब छान्दा छान्दै छुटेको भव्य अट्टालिका सिंगै ऋतु चक्रको अर्धवृत्तमा जीवनका सर्वाङ्ग आयामहरू भोकचलन गरेर हिउँदै श्रीठोको बर्फी ल बयालीसँगै लहरी लहरी भुइँफूलझै मुस्कुराई रहने तिमी मेरी बेथुवा कुनै गणितीय आयतनमा सुन्दर र कुरूप धावन मार्ग निर्धारण गरेर निर्धारित म्याराथन दौड़िरहने नयनहरू सहजै अर्थिएको हो हाम्रो नजरमा अभ्यस्त स्थूल दृष्टि त्यसैले त ममा न तिमीले कुनै दन्ते कथाको राजकुमार खोज्यौ न त मैले तिमीमा गुलाब खोजे खोजें, जुन खोजें। खोजे न खोजेरै नरोजेरै एका प्रेमिल प्रेमिल हाम्रो सहयात्रा औंलाले नङको छत पाए जस्तो शिरले केशको उत पाए जस्तो कुनै अजर अमर कृतिको जीवन्त पात्र पात्र जस्तो तिमी मेरी बेथु म तिम्र बेथुआ जहां उम्रौ फैलौ फकरऊ हिमाल पहाड़ तराई न पिरेल्यौ कटान न तोस्यौं कसै को स्वत्व बरू तप्काए बड़ा वृक्षले हाम्रैथि विशालू तपके हुल हुल आए सलाह रित्याय गए रय सीस्तो न त भयौ निम जो अनुन्यास्रित हम मिठास गुंद्रुक जस्तों ढीडो जस्तों थोड़े थोड़े चटनी जस्तो भएरै पनि नभए जस्तो भूगोलकै नेत्रमा ओझेलिएर पनि हुनु र नहुनुको आभास दिलाइरहने तिमी मेरी बेथु म तिम्रो बेथुवा कति मिठो यो बेथु र बेथुवा भनेको के हो बेथु भनेको एउटा बेथु भनेको एउटा साग हुन्छ यो हिउँदे साग भनिन्छ मकैबारीहरूमा सायद तोरीबारीहरूमा पाइने चाहिँ एउटा साग हो यो सागको आयु भनेको लगभग एक दुई महिनाभन्दा हुँदैन त्यो तरकारीमा धेरै मिठो चाहिँ साग मानिन्छ चा। मान तर ती मान्छेहरू कसैले पनि त्यसलाई चिन्दैनन् त्यसैले ती नचिनेका बिम्बलाई मैले एउटा चाहिँ किनारकृत मान्छेहरूसँग एउटा चाहिँ बिम्बात्मक तुलना गरेर किनारकीहरूको किनार आवाज र किनारकृतमा हुने एउटा प्रेम कस्तो हुँदो अहिलेको चाहिँ अब गुलाब रोज रोज्ने जमाना में एटा चाहिए अस्तित्व मायापृति होता बेथू भाई सोच्ल हज कवि को दिमाग दिमागलो प हमी कवि कृष्ण विश्वकर्मा संग आज वहां को घर चितवन रहां भोग को लय कविता संग्रह प्रकाशित करी संग्रह भी कविता सुना दुई हजार एगारदि यूएई में बस औपचारिक रूप में कविता लेख्भ ते आठ कक्षा में पढ़ादि वहां कविता लेखि र कविता वहां रुचि को विधा हो भाई क्रा हमी सु आने वहां दुई महीना को आनेभर अब फर्को बीच में कति नेपाली साहित्यकार साथीहरूसँग भेटघाट गर्नुभयो प्रत्यक्ष यो दुई महिनामा कस कसलाई भेट्नुभयो हजुर मैले काठमाडौँमा पनि धेरै साथीहरूलाई भेट्ने मौका पाएँ फेसबुकले त्यस्तो किसिमको वातावरण सृजना गरिदियो ल है म यहाँनिर छु भनेर फोन नम्बर छोडिदिएपछि साथीहरूले कल गरिहाल्नुहुन्छ एकदम सहज ढङ्गले मैले यहाँ पनि धेरै साथीहरूलाई भेट्न पाएँ त्योभन्दा नै एकदम घनात्मक रूपलाई रूपमा चाहिँ मैले चितवनमा साथीहरूलाई भेट्न पाएँ अग्रजहरूलाई त केहीलाई चिन्थेँ र अहिले नयाँ आएका युवा पिँढी साथीहरूलाई म चिन्दैन त्यसको सहजीकरणको भूमिका चाहिँ सम्पूर्ण किताबका आदरणीय चाहिँ सर लेखराम सापकोटा अनि प्रिय भाइ विजय विश्वकर्माले गर्नुभयो उहाँ चितवनमा भएका अधिकांश चाहिँ साहित्यिक कार्यक्रमहरूमा मलाई चाहिँ एउटा भोकको लयको कविता सङ्ग्रहको स्रष्टा भनेर चिनाउने चिनाउनु भयो उहाँहरूले त्यसको लागि म हेर्दैदेखि ला उहाँलाई धन्यवाद दिन चाहन्छु यसै कार्यक्रम मार्फत पनि उहाँहरू मार्फत मैले धेरै चाहिँ स्रष्टाहरूलाई र विभिन्न कार्यक्रममा चाहिँ परिचित हुने मौका चाहिँ पाएँ साह्रै रमाइलो तपाईँकोताको अनुभव पनि सुन्दैछौँ र कविता पनि म एउटा फेरि कविता सुन्न हुनलाई तपाईँलाई अनुरोध गर्छु ह सर म यो कविता अर्को कविता भन्न चाहन्छु मेरो कविताको शीर्षक छ आज कविताको परिकार बनाउँछु यो कविता स्याङ्घ साहित्य संगमले विश्वव्यापी रूपमा आयोजना गरेको कविता प्रतियोगितामा द्वितीय भएको कविता पनि हो स्वीकार्नुहोला ए नानीकी आमा ह्याङ्गरमा झुण्डेका ती खादाहरूबाट टाल्दा टालिन्छन् भन्ने ानीका आङमा हाँसेका पुरातन मेलबाट नूत थैलो भर्न लानु छ आज एक दुई पोका कविता पेलाएर कुटाएर पिसाएर हेर्नु छ निहालेर निस्कन्छ निस्कन भोकका चामुलहरू नुन थिल चामल पीठो बनाएर एकै घन जीवनका तमाम दुःख दर्द अभावहरू कुट्नु छ ढिकीमा आजै केही थान कविता हेर्नु बटुल्नु र बनाउनु छ परिकार निफनेर शेष रहेका सगला खोशीहरू ताततातो हाँडीमा भुट्नु छ एक दुई घान कविता चोखाउनु छ सबै सबैलाई मकै झै ताप र रापले फुलेका कविता ए नानीकी आमा लैजानु एक दुई माना कविता पिध्नु जाँतोमा रोवाई रोवाई पिसिएर दाल बन्नु पूर्व हेर्नु आफैले अक्षरहरूका मूर्छना काटकुट पारेर काटकुट पारेर दुई चार लहरी कविता त्यसैमा मिसाएर अद्भुत भयानक विभत्स रसहरू बनाउनु छ कति छोइला कचिला थोरै मिथकमा मिसाएर वीर करू शान्त रसहरू बनाउनु छ चाख्नै बाँकी आश्वाद्य सलाद पीर नमाने ए आमा। पीर नमाने ए नानीकी आमा बडो प्यारले उमालौंला भटमास गुन्द्रुक बटुलेर कविता पढ्दा पढ्दै खसेका आँसुहरू बनाउला नानी बाबुका मनपसन्द खिर सङ्घालेर काजु बदाम जस्ता बधाई थपडीहरू बनाउला जुब्रोमै गड़ी जाने चटनी साँधेर कवितैले उमारेका रेष राग देषहरू चिसो चुलोको गहिराईबाट उभाएर आगो उमालौंला छड्काउला केही प्रिय बिम्बहरू फुर्सदी र ताप्केमा खनाएर श्रृंगारसका भुटुन फुर्सदीला ताप्केमा खन्याएर रसका भुटुन तारौंला भुटौंला केही उताउला प्रत्येक उपमाहरू कति दुःख गर्छौ ए नानीकी आमा आउ वर्ष छेउमा आज म कविताकै परिकार बनाउँछु धीत नमरुन्जेल खुवाउला अनि खाउला अन्त्यमा चौरासी व्यञ्जन बनेका कविताहरूले तोड्नै सकेनन् भने भोकको यो श्रृंखला जलाइदिउंला अनि तापाउँला तापाउला सेकौंलाउँदै जलेका कविताहरूकै आगो हामी एकल कविता वाचन सुनिरहेका छौ उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न ने रेडियो स्टेशनबाट एकैसाथ तपाईँ यो कार्यक्रममा कवि कृष्ण विश्वकर्मालाई सुन्दै हुनुहुन्छ चितवनका कवि कृष्ण विश्वकर्मासँगको कुराकानी र अरू कविता वाचन लिएर केही बेरमा आउनेछौ चेतना को समिश्रवि सीधा प्रश्न विचार उजालो रेडियो नेटवर्क जागृति चेतना रुति को समिश्रण एकल कविता वाचक कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ एकल कविता वाचन तपाई उजालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ उज्यालो अनलाइन डट कम र मोबाइलमा उजालो एप्लिकेशनबाट पनि यो कार्यक्रम तपाईँ प्रत्यक्ष सुन्दै हुनुहुन्छ र फुर्सदका बेला पछि पनि डाउनलोड गरेर सुन्न सक्नुहुन्छ हामी आजको एकल कविता वाचनमा कवि कृष्ण विश्वकर्मासँग छौ वहाँको घर चितवन र लामो समयदेखि तेह्र वर्षदेखि युएईमा बसिरहनु भएको छ अहिले काठमाडौँ आउनुभएको बेलामा हामी आज उहाँका कविता सुन्दै उहाँसँग कुराकानी गरिरहेका छौँ कृष्णजी तपाईँलाई फेरि स्वागत छ धन्यवाद तपाईँलाई कविताको प्रभाव कसको पऱ्यो होला भनेर मलाई अघिदेखि सोध्न मन लागेको राखिरहेको प्रश्न हजुर मैले कविताको यो प्रभावको सम्बन्धमा चाहिँ सबभन्दा पहिला विद्यार्थी कालमा एउटा गुरु हुनुहुन्थ्यो उहाँको नाम चाहिँ हरि लामेन खान हुनुहुन्थ्यो उहाँले धेरै राम्रोसँग पढाउनुहुन्थ्यो उहाँले विशेष गरी नेपाली कुनै पनि पाठहरू पढाउँदा सप्रसंग व्याख्या गर्दा यस्तो धारा प्रवाह ढङ्गले उहाँले त्यो साहित्यिक चाहिँ प्रभाव दिनुहुन्थ्यो त्यसपछि म लालयित भएँ ओहो साहित्य भने त यस्तो पो हुँदो रहेछ यस्तो आनन्द हुँदो भन्ने त्यो प्रभाव भयो त्यसपछि गएर पछिल्लो चरणमा चाहिँ मैले श्रवण मुकाुमका कविताहरू विशेष गरी हेरेँ बयान त्यसबाट म धेरै नै चाहिँ धेरै नै प्रभावित भएँ र अनि अग्रज कविहरू कस कसका किताबहरू बढी पढ्नुहुन्छ मैले आहुतिको छैन गाउँ गुरु अफ्रिकाहरू पढेको छु अनि ल्याम्पोस्टबाट खसेको भन्ने त्यो स्वप्नेल मनमन्जिलको कविताहरू पढेको छु तिनीहरू पढ्नु हजुर तिनीहरूले प्रभाव पार्छ एउटा कविता फेरि पढौँ अनि म अरू कुराहरू फेरि जोड्न सक्छु धेरै कुरा सोध्नु मन छ कविता पनि सुन्नु मन छ त्यतिखेर म एउटा किनमेल भन्ने कविता सुनाउन चाहन्छु आज किनमेलको किन चाँजो पाँचोमा छु अर्थोकै अर्थोक धेरै थोकहरू किन्नु छ यतिखेर अल्छी समयसँगै कैफियत सोचका खुद्रा पसलहरूमा छु बेच्न किन्न सबै कैफियत सोचहरू चलाइरहेछु साहुजीहरूसँग बार्गेनिङ भ्याएसम्म पृथ्वीमाथि पुग्नु छ सात लोका पसलहरूमा भ्याएसम्म पृथ्वी तल पुग्नु छ सात लोकका पसलहरूमा अर्थोकै अर्थोक धेर अर्थोक थोकहरू किन्नु छ झट्टै पुगेर कैलाश पर्वतको पसलमा किन्नु छ अलिकति सञ्जीवनी बुटी दिनु छ दिवंगत शुक्राचार्यलाई पुनर्जन्म ढिलो चाँडो पुगेर विराट पुरूषको पसलमा ढिलो चाँडो पुगेर विराट पुरुषको पसलमा किन्नु छ अलिकति वर्ण उत्पत्तिको भेद युगौदेखि निर्धारित मूल्यमा गराउनु छोर उता नरकाका अतल बितल तलातलहरूमा थाप्दै होला भएका भव्य भव्य पसलहरू छेङ्गिस मुसोलिने इदियामिन हिटलरहरू किमजोङका आणविक पसल पुग्नु पूर्व किमजोङका आणविक पसल पुग्नु पूर्व गर्नु छ त्यता पनि एकलट विण्डो सपिङ ताकि विश्व महामहिम झै थर्कमान भइरहोस् उत्तरी अझ धेरै दक्षिणी गिद्धेनजरहरू कतै नयाँ पसल पाइहाले भने अलिकति आस्था अलिकति विश्वास किन्नु छ सटही गरेर अथाह चिसा चिसा पीड़ाहरू अलिकति मित्रता अलिकति भाइचारा किन्नु छ मानेसम्म साटेर तमाम विभेद विसंगतिहरू मूर्छित मुहारहरूलाई हाँसो किन्नु छ खुसी किन्नु छ अलिकति अपनत्व अलिकति स्वत्व किन्नु छ हो आज अर्थोकै अर्थोक धेरै थोकहरू किन्नु छ किनमेल गर्दा गर्दै गर्दा अन्त्यमा पुनः कुनै नयाँ पसल पाइहाले भने प्रतीक्षाको असामायिक निधन हुनु पूर्व होलसेलमा सबैलाई बाँध्न पुग्ने उन्मुक्ति किन्नु छ बडा मिठो मिठो कविता हामी सुन्दैछौँ मलाई सुन्न मन धेरै कुराहरू छ यति मिठो कविता लेख्ने मान्छे कविता लेख्नुहुन्छ घर परिवारमा तपाईँको अरू कविता लेख्ने मान्छेहरू हुनुहुन्छ कि हुनुहुन्न हजुर म घर परिवारमा पनि एकदम पढे लेखेको उच्च शिक्षा हासिल गरेको एक्लो चाहिँ सन्तान हो मेरा दाजुहरूले धेरै पढ्नु भएन साक्षर मात्रै हुनुभयो त्यसपछि पढ्नु भएन के गरिबीका कारण कि यो अलिकति जातीय विभेदले गर्दा अप्ठ्यारो परेको हो कि त्यति बेला पढ्न के चिजले रोकेको थियो दुइटै चाहिँ कुराको चाहिँ अन्तर सम्बन्ध छ पहिला कुरो अब जाति विभेद पनि छ त्यसले गर्दाखेरि दाजुहरूले पढ्न पाउनु भएन पछिल्लो चरणमा चाहिँ अब हाम्रो चाहिँ निम्न वर्गको अवस्था आर्थिक चाहिँ आयस्रोतहरू कम हुने हुने हुना कारणले गर्दाखेरि परिवारका अन्य भाइ बहिनी मभन्दा तलका भाइ बहिनीले पढ्न चाहिँ रुचाएनन् पढेनन् र म मात्रै चाहिँ पढ्नैपर्छ जसरी पनि पर परिवारमा एक्लु भए पनि पढ्नैपर्छ भनेर मैले चाहिँ पढेँ त्यसरी पढ्न पाउँछ हजुर अहिले कहिले काहीँ घर परिवारमा बसेर छोराछोरी अथवा भाइ बहिनी कसैसँग बसेर कविता सुनाउनुहुन्छ तपाईँ हजुर विशेष गरी बेला पर्छ मेरो मिसेसलाई चाहिँ मैले इनबक्समा पठाउँछु ल यो चाहिँ कविता हेर त भन्छु अनि तथापि साहित्यप्रति त्यति रुचि राख्दिनन् तथापि मैले कविता पढाइसकेपछि चाहिँ राम्रो छ धेरै राम्रो लाग्यो भन् अनि खुसी लाग्छ बुझ्न मिल्छ हजुर अर्को एउटा कविता सुनाउनु हजुर अब म चाहिँ निरीह झिङ्गाहरू भन्ने कविता सुनाउन चाहन्छु कठै सदिउ भयो मुख छन् घृणित छन् शोषित छन् हेएका पात्र झिङ्गाहरू श्वेत सफा आलिसन दरबारहरू महलहरू अझ भनो मठ मन्दिरहरूमा निषेध छ परिवेशाज्ञा सदिउदेखि भुँडिवाल माकुराहरू थापिरहेकी छन् अदृश्य पासाहरू अनि रहेके छन् सबै सबै काला राता हरिया साना ठूला निरीह झिङ्गाहरू छरपष्ट झिङ्गाहरू छन् त्राहीमाम गौडा गौडामा ओढा गुफाहरूमा परपछि माउसुलीहरूका बेगबेगीले कुटिल आतंकहरूले ओहो कस्तो विडम्बनायो ओहो कस्तो विडम्बना यो नछ सुरक्षित खुल्ला आकाश न गल्ली कुना कप्छेराहरू अनि नभए भयमुक्त अशंका छाप्राहरू झोपड़ीहरूमसान युद्ध हेर त शक्तिका लागि सत्ताका लागि सिंगु भूगोल भूगोलकै एक दुर्गम पाटोमा सिंह सिंहहरू बीच बाघ बाघहरू बीच बुहाँसा बुहाँसाहरूबीच स्याल स्यालहरू बीच बाजबाजहरूबीच अनि चिलचिलहरू बीच अनि ताण्डव हेर्दै दंग छन् फेरि एक हुसेरहरू तर दूर दूर निहाल्दैछ तर दूर दूर निहाल्दैछ चरम आनन्द लिँदैछ एक बुढो गिद्धा ए निरीह झिङ्गाहरू हो ल हेर त यहाँ शक्तिको लडाई सत्ताको लडाई स्वार्थ अनि वर्चस्वको लडाईँ गुमनाम तिम्रा अस्तित्वहरू पहिचानहरू हक हित र अधिकारहरू विचार गर अब तिम्रै निहित छ तिम्रै तिमीहरूको एकामा डार्बिनका सिद्धान्तका अघि डार्बिनका सिद्धान्तका अघि ए प्यारा झिङ्गाहरू हो हुनेछन् अब विस्थापित गोइबल्सका अनुयायीहरू निशस्त्र छौ त के भयो निशस्त्र छौ त के भयो बिहानीको उषासँगै रच्न सक्छौ नौलो बिहानि, नौलो इतिहास पारिदिन सक्छौ तिमीहरू यी बाघ सिंहहरूका विशाल सिंहदरबार तपाईँलाई अग्रज कवि चाहिँ कसले प्रशंसा गर्नुभएको रमाइलोसँग याद भयो ए मैले कविता लेख्न सक्ने भएछु अब जस्तो लाग्यो त्यसपछि पछिल्लो क्रममा आभूति दाजुले एउटा प्रशंसा पनि गर्नुभयो थोरै टिप्पणीहरू गर पनि दिनुभयो उहाँले सुझाव पनि दिनुभयो उहाँ त विशेष गरी कुनै पनि कार्यक्रममा जाँदाखेरि स्रष्टाहरूलाई बेसरी चाहिँ आलोचना गरेको मैले सुनेको छु उहाँका धेरै युट्युबहरू पढेर चाहिँ सुनेको छु मलाई मैले उहाँ विमोचनमा पनि ल गृह विमोचनमा उहाँबाट धेरै आलोचनात्मक चाहिँ सुझावहरू पाउने अपेक्षा पनि थियो जुन किसिमको मैले अपेक्षा गरेको थिएन गरेको थिएँ त्यो किसिमको चाहिँ मैले पाइनँ दाईहरूले चाहिँ तपाईँको कविता धेरै राम्रो छ यी सुधार्नुपर्ने पाटा यी छन् भनेर चाहिँ उहाँले भने धेरै खुसी लाग्यो भनेपछि म सक्ने भएछु जस्तो हजुर त्यसपछि चाहिँ म अलिक कविता लेख्न सक्ने रहेछु भन्ने चाहिँ अनुभूत भयो यतिको कुराकानी हामीले गरिसक्यौँ तपाईँ दुबईमा आबुधाबीमा के काम गर्नुहुन्छ भनेर कति सुन्नेहरूलाई चासो लागिरहेको होला हजुर म दुबईमा सिस्टम अपरेटरको काम गर्छु विगत सिस्टम अपरेटरको रूपमा काम गरेको चाहिँ विगत टु थाउजन्ड टेनबाट चाहिँ के के गर्नुपर्छ त्यसो भने यसमा चाहिँ सिसिटिभीहरू अपरेट गर्ने अब साथीहरूलाई विभिन्न ठाउँमा खट खटाउने अनि विभिन्न ठाउँहरू सिसिटिभी मार्फत मोडिराइज गर्ने गर्ने कामहरू हुन्छन् तपाईँले लिनुभएको सिप नेपालमा कसरी प्रयोग गर्न सकिन्छ अब यहाँ नेपालमा आएर मलाई कुनै प्राविधिक पाटोमा अथवा विशेष ठुल्ठुला सपिङ मलहरूमा मलाई खटायो भने म त्यसलाई चाहिँ त्यो प्रविधि जो त्यहाँबाट सिकेर आएँ त्यो चाहिँ यहाँ चाहिँ मैले उपयोग गर्न सक्छु अब एउटा कविता फेरि सुनौ हुन्छ एउटा कवितातिर लागन कविता चाहन्छु यसको कविताको शीर्षक छ ढुङ्गाको अमरत्व निष्प्राण एउटा ढुङ्गो टुक्रिएर भीमकाए चट्टानबाट उछिटियो ओह्रालै ओह्रालो ओह्रालोले निभायो आफ्नो कर्म ताण्डव नृत्यमा स्वयर बेगवान ढुङ्गो रङ्गियो थोरै लाली गुराँसको आलो लथपत्ती थोरै ओह्रालोमै रक्तामी निरीह जीवहरूसँग रक्तिम रङहरूले रङ्गिएर जब पुग्यो फेदीमा हठात मुस्कुरायो, आयो किनकि एक हुल धर्म भिरूहरू सल्काएर अगरबत्ती वर्षाउँदै थिए उसैमाथि फूल अक्षेता निष्प्राण ढुङ्गो त्यही दिनदेखि अमर भयो मिठो कविता हामीले सुन्यौँ छोटो पनि थियो यो अब हामीसँग बढीमा एउटा कविता सुन्ने समय छ कृष्णजी तर जानुभन्दा अगाडि तपाईँसँग यति कुराकानी गरिसकेपछि कसैले तपाईँलाई सम्पर्क गर्न खोज्नुभयो भने कसरी गर्न सकिन्छ नेपालको सम्पर्क नम्बर दिएर अब कामै का छैन अब युए जाँदैछु त्यसैले युएमा मलाई सम्पर्क गर्न चाहनुभयो भने प्लस नाइन सेभेन मा कल गर्नु भने म उपलब्ध हुन्छु त्यस्तै गरी फेसबुकमा पनि तपाईँको केआरआइएसएच याने कृष्ण बिआइएसएस डब्लुओ केएआरयामए सर्च गर्नुभयो भने मलाई पाउनुहुनेछ सम्पर्क गर्नेमा सुनौ थे। अनि हुन्छ सर म अन्तिम कविता हिँड्दा हिँड्दै भन्ने कविता सुनाउन चाहन्छु जीवनमा धेरै थोकहरू हिँड्दा हिँड्दै छुट्टी जान्छन् जस्तो कि हिँड्दा हिँड्दै छुट्टी जान्छ आमाको अजस र छुट्टी जान्छ बालापनको कोखाई कोई छुट्टी जान्छ सिखुवाको झुलुङ्गमा चुनौ चुनौ जीवनमा धेरै थोकहरू हिँड्दा हिँड्दै छुट्टी जान्छन् जस्तो कि हिँड्दा हिँड्दै छुट्टी जान्छ चि मुसी छि ताराबाजी लैलै छुट्टी जान्छ गट्टा चुङ्गी डन्डी गुच्चाहरू जीवनमा धेरै थोकहरू हिँड्दा हिँड्दै छुट्टी जान्छन् जस्तो कि हिँड्दा हिँड्दै छुट्टी जान्छ मूलघर मूलघरका डाँडा भाटा छुट्टी जान्छ चिसिँदै चिसिँदै भातृत्व प्रेम हिँड्दा हिँड्दै कहाँ पुगे होलान् हिँड्दा हिँड्दै कहाँ पुगे होलान् लुकामारीमा लुकेका बालसखाहरू कहाँ पुगे होलान् भाँडाकुँडी खेल्दाका बिहुला बिहुलीहरू कहाँ छुटि गए होलान् गोठालो मेलापात जाँदाका बिठाई मस्ती सुसेलीहरू हिँड्दा हिँड्दै हिँड्दा हिँड्दै हिँडाइमा छुटेका धुमिल यादहरूले मलाई झै मेरै सखाहरूलाई गर्छ होला कि गर्दैन होला ऐन हिँड्दा हिँड्दै कोही बिसौनीमा त कोही दोबाटोमा छुटे कोही उकालीमा त कोही ओह्रालीमा छुटे हिँड्दा हिँड्दै ठेस लागेर कतै छुटी जान्छ विश्वास हिँड्दा हिँड्दै आशै आसमा घर्खी जान्छ बैस उमेर ओहो कति दर्दनाक हुँदो रहेछ यो हिँडाइ हिँड्दा हिँड्दै छुटी जान्छ अन्तिममा पाइतालाहरूबाट आफ्नै माटोको सुगन्ध हिँड्नु छुट्टी जानु र मेटिनु मात्रै हो भने ए माजिदाई भो चाहिएन अब मलाई डुङ्गाको जिन्दगी मिठो, हिँड्दा हिँड्दै कविता अन्त्यमा सुनाएर अझ बढी मिठो छाप छोड्नुभयो कृष्णजी धेरै धेरै धन्यवाद तपाईँलाई तपाईँको आउँदा दिनहरूमा अझ राम्रा कविता अरू पुस्तक तयारी गर्दै हुनुहुँदो रहेछ चाँडै आओस् हाम्रो शुभकामना हस् धन्यवाद यो अवसर मलाई दिनुभयो तमाम पाठकहरूसँग मेरा कविताहरू सुन्ने जुन अवसर दिनुभयो हजुर लगायत प्रविधिमा साथ दिनुभएका साथीका सम्पूर्ण होल टिमलाई धन्यवाद दिन चाहन्छु हवस् त एकल कविता वाचनबाट चितवन घर भाइ अहिले युएई बस्दै आउनुभएका तेह्र वर्षदेखि युएई युए रहँदै आउनुभएका कवि कृष्ण विश्वकर्माका कविता र वहाँसँगको कुराकानी आजलाई यति नै अर्को साता अर्का कविका साथ आउनेछौ तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरी विदा हुन्छौ न एकल कविता वाचन